नमस्कार अनि शुभ बर्वाद कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत छ प्राविधिकै म ध्रुवराज शुभ बिहानी रेडियो एक सय चार थपलो दैनिक बिहानी प्रस्तुति हो शुभ बिहानीमा रहेर हामी आजको तिथिमिति आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशि फले आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी यसैगरी सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासमा प्रसारण हुन बाँकी रहेका कार्यक्रमका बारेमा जानकारी अनि तपाईँ पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई पनि स्थान दिनेछौं यिनै सामग्रीका साथमा आज पनि हामी उपस्थित भइसकेका छौं प्रारम्भमा आजको तिथिमिति आज विक्रम सम्भ दुई साल साउन आठ गति बिहिबार तदनुसार 2014 जुलाई 24 तारीक कृष्ण पक्ष त्रयोदशी तिथि राति एघार चौन बजे उपन्त चतुर्दशी तिथि मृगशिरा नक्षत्र बिहान एघार पन्द बजे उपन्त आद्रा नक्षत्र व्याधात योगबोली बिहान पाँच आठ बजे उपन्त हर्षण योग गरनन्दादीमा योग, योग चन्द्रमा मिथुन राशिमा शुभ बेला बिहान बजे बिहानीको प्रारम्भमा मैले प्रस्तुत गरेँ आजको तिथिमिति आजको तिथिमिति आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आजको तपाईँको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी तपाईँको आजको दिनमा समयले साथ दिनेछ शुभ चा। समाचारले मन प्रसन्न बन्नेछ वृष राशले तको आजको दिन अतिथि आगमनको समय छ शत्रु पक्ष कमजोर बन्दै चलान् मिथुन राशिले तपाईँको आजको दिनमा ठुला व्यक्तिबाट सम्मान प्राप्त हुनेछ दैनिक काममा सहजता आउनेछ कर्कट राशिले तपाईँको आजको दिनमा समय सामान्य नै रहेको छ आर्थिक समस्याले सताउनेछ सिंह राशिले तपाईँको आजको दिनमा दैनिक कार्य अधुरै रहनेछन् रमाइलो यात्रा गरिनेछ कन्या राशिले तपाईँको आजको दिनमा राम्रो व्यक्तिसँग भेटघाट होला नयाँ कामको लागि योजना तय हुनेछ तुला राशिले तपाईँको आजको दिनमा अतिथि सत्कार गर्नुपर्नेछ लक्ष्मीको कृपाले आर्थिक समस्या हल होला वृश्चिक राशि तपाईँको आजको दिनमा स्वास्थ्य समस्याले सताउन सक्नेछ दैनिक कार्यमा समस्या हुनेछ राशिले तपाईँको आजको दिनमा पारिवारिक झमेलाले सताउनेछ आँटेको काममा बाधा पुग्ला व्यापार व्यवसायमा प्रगति हुनेछ काममा सफलता प्राप्त होला मकर राशिले तपाईँको आजको दिनमा कुम्भ राशि तपाईँको आजको दिनमा अनावश्यक धन खर्च हुनेछ शारीरिक चोटपटकको सम्भावना छ र अन्त्यमा मिन मीन राशि तपाईँको आजको दिनमा मन चञ्चल तथा अस्थिर बन्नेछ सोचेअनुसार काम नबन्न सक्छ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफले तपाईँको आजको दिनलाई कसरी निहालेको छोट गरीमा मैले जानकारी गराएँ यदि तपाईँले शुभ कार्य शुरू गरिसक्नु भएको छ अनि शुरू गर्ने सोचमा हुनुहुन्छ भने त्यसलाई निरन्तरता दिनुहोला तपाईँले शुरू गर्न थाल्नु भएको र आँट्नु भएको त्यो कार्यले पक्कै पनि सफलता हात पर्नेछ शुभ बिहानीमा शुभ बिहानीमा सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थब्लो पाँच मेघार्समा प्रसारण हुन बाँकी रहेका कार्यक्रम सम्बन्धी जानकारीतर्फ यति बेला तपाईँ शुभ बिहानी सुनिरहनु भएको छ शुभ बिहानी लगतै तपाईँले हाम्रो देश हाम्रो गौरव सहकर्मी सुशीलको साथमा सुन्न सक्नुहुनेछ नौ बजेको समय नेपाली समाचार भने त्यस लगत्तै सिनेमालाई तपाईँले सुन्न सक्नुहुनेछ दस बजेसम्म दस बजेको समय अर्पण समाचार भने लगत्तै लोक झङकारमा दिवसले साथ दिन आउनुहुनेछ सा। एघार बजेको समय अर्पण खबरको भने त्यस पश्चात तपाईँले जस्ट फर इन्जोय सहकर्मी रामूको साथमा सुन्न सक्नुहुनेछ 12 बजेको समय नेपाल वाणी समाचार भने त्यसपछिको रहने समय रहनेछ बलिउड फोल्डर एक बजेसम्म एक बजेको समय अर्पण खबर भने तपाईँले लगतै अफलाइन चोइस सुन्न सक्नुहुनेछ दिउँसो दुई बजेको समय रहनेछ अर्पण समाचार भने त्यस लगतै दिवसको साथमा अर्पण समर्पण सुन्न सक्नुहुनेछ अपरा तीन बजेको पालो रहनेछ नेपाली समाचार भने त्यसपछिको समय हाँस्य व्यङ्ग्यको कार्यक्रम सुन्न सक्नु सा, दाहालको साथमा अपरान्न चार बजेको समय रहनेछ अर्पण खबर भने लगत्तै रोजाइमा रु, लोक भाका दिवसको साथमा सुन्न सक्नुहुनेछ साँझ पाँच बजेको समय रहनेछ अर्पण बुलेटिन भने लगत्तै जीवनको मार्ग तपाईँले सुन्न सक्नुहुनेछ छ बजेको समय नेपाली समाचार लगतै अर्पण स्थानीय समाचारको पालो रहनेछ साँझ सात बजेको समय रहनेछ अर्पण शुभ दैनिक सन्ध्याकालीन प्रस्तुति अर्पण शुभ साँझ दिवसको साथमा सुन्न सक्नुहुनेछ सा साढे सात बजेको समय रहनेछ सामुदायिक सूचना नेटवर्क सी आइएन मार्फत सुन्न सक्नुहुनेछ आठ बजेको पालो नेपालवाणी समाचार पाउने नौ बजे बीबीसी नेपाली सेवा तपाईँले सुन्न सक्नुहुनेछ सभा नौ बजेदेखि दस को समय रहनेछ मुक्तक मधुरीमा सहकर्मी रामुको साथमा सुन्न सक्नुहुनेछ राति दस को समय नेपाल एफएमको समाचार भने लगत्तै खुलदोली डट कम तपाईँले राति एघार बजेसम्म सुन्न सक्नु खुलदोली डट कम सुनिसके आजको लागि भने हाम्रो यात्रा राति एघार बजे टुङ्गिनेछ भोलि बिहान चार बजे फेरि पनि हामी मङ्गल धुनका साथमा उपस्थित हुनेछौँ तपाईँले विभिन्न भजन प्रवचनमाला सुन्न सक्नुहुनेछ साढे पाँच बजेसम्म साढे पाँच बजेको समय रहनेछ प्रभात बाणीको भने भोलि बिहान छ बजेको पालो रहनेछ सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ लगतै बाणी बहसको पालो रहनेछ भने अर्पण स्थानीय समाचार भोलि बिहान सात बजे तपाईँले सुन्न सक्नुहुनेछ सभा सात बजेको समय बिबिसी बिहानी सेवाको भने लगत्तै तपाईँले विभिन्न गीत संगीतहरू सुन्न सक्नुहुनेछ शुभ बिहानी शुभ बिहानीको नयाँ श्रृंखलामा भोलि हाम्रो प्रसारण हुन बाँकी रहेका कार्यक्रम सम्बन्धी जानकारी गराए हामी कार्यक्रमको अन्त्यतिर छौमा तपाईले पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई स्थान दिनुपर्छ शुरूमा तपाई जोजसको जन्म दिनु परेको छ जन्म दिनुपर्ने तपाईं सम्पूर्णमा रेडियो अर्पण एक सय चार थब्लो पाँच मेघार्सको तर्फबाट लाखौं लाख शुभकामना <स्थी> <स्थी> <स्थी> <स्थी> <स्थी> <स्थी> आज जन्मदिन परेको छ रत्नगराट निवासी तारादेवी शर्माको रिसौं बसन्तमा प्रवेश गर्नुभएको छ र उहाँलाई सुस्वास्थ्यको कामना गर्नुभएको छ दीर्घायुको कामना गर्नु गर्नुभएको छ उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिन चाहन्छौँ भनेर पत्र हामीलाई प्राप्त भएको छ पत्रमा लेख्नुभएको छ शुभकामना दिनेहरूमा बुबा पण्डित ज्योतिष हरिप्रसाद आचार्य त्यसै गरी आमा आचार्य श्रीमान तेजेन्द्र पौडेल हुन्छ भने दिदी विनाजहरू विष्णुदेवी आचार्य राजेन्द्र कोइराला त्यसै गरी दाजुहरू वेलप्रसाद आचार्य हिमराज आचार्य हुनुहुन्छ छोरीहरू श्रेया कोइराला तेजस्वी पौडेल हुनुहुन्छ भने छोरा आगमन कोइराला हुनुहुन्छ आज जन्मदिन पनि रत्नगराट निवासी तारादेवी शर्मालाई रेडियो एक सौ चार थब्लो पांच मेघाहर्स को तरफ लखौ शुभ कामना व्यक्त करना चाहता रेडियोअर्पण एक सौ चार थब्लो संस्था अरुण संचार सहकारी संस्था लिमिटेड का कार्य समिति सदस्य तारादेवी शर्मा रेडियोर्पण एक सौ चार थब्लो पांच मेघाहर्स अतिगत तर्फवाख लाख शुभकाम त्यसै गरी शुभकामना पत्र हामीलाई अर्को प्राप्त भएको शरद नगराठ निवासी राधिका पौडेलको आज परेको जन्मदिन र छब्बीसौं वसन्तमा प्रवेश गर्नुभएको अवसरमा दीर्घायु एवं उज्जवल भविष्यको कामनासहित शुभकामना व्यक्त गर्न चाहन्छौ भनेर शुभकामना पत्र प्रेषित गर्नुभएको छ शुभकामना पत्रमा लेख्नु भएको छ श्रीमान कुशल पौडेल बाबा ममी, लक्ष्मी पौडेल मिरा पौडेल देवर सुशील पौडेल र सम्पूर्ण पौडेल परिवारको तर्फबाट शुभकामना दिन चाहनु भएको छ आज परेको राधिका पौडेलको जन्मदिनको अवसरमा दाई भाउजू रिजन सुन्ताले पनि शुभकामना दिन चाहनुभएको छ आज जन्मदिन पर्ने राधिका पौडेललाई पनि रेडियो प्रेक्ष चार थप्लो तर्फबाट लाखौँ लाख शुभकामना शुभकामना सँगै आजको लागि भने शुभ बिहानीको समय सकिने लागेको छ तपाईँ पनि आफ्ना इष्टमित्र छर छिमेकी बन्धु बान्धवहरूको शुभकामना परेको छ अनि शुभकामना सन्देश बाँड्न चाहनुहुन्छ भने सा रेडियो अर्पण एक सय चार थप्लो पाँच शून्य गार्सलाई सम्झाउन सक्नुहुनेछ हामी तपाईँले पठाउनुभएका तपाईँले टिपाउनुभएका शुभकामना सन्देशलाई शुभ बिहानीमा स्थान दिनेछौँ त्यसका लागि तपाईँले हाम्रो फोन नम्बर शून्य छपन्न पाँच बत्तीसमा पनि तपाईँले फोन गरेर टिपाउन सक्नुहुनेछ पत्र रेडियो अर्पण एक सय चार थपलो पाँच मेगासको ठेगानामा प्रेषित गर्न सक्नुहुनेछ यो जानकारी जानकारीसँगै आजको लागि भने दैनिकी बिहानी प्रस्तुति शुभ बिहानीबाट बिदा माग्नुपर्छ कार्यक्रममा सुन्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ मेरो आवाज तपाईँ समक्ष पुर्याउन मद्दत गर्नुहुने प्राविधिक मित्र रिजनलाई विशेष आभार प्रकट गर्न चाहन्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुट्टिन्छु तपाईँको आजको दिन शुभ बितोस् नमस्कार